नमस्कार फहान स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा चितवनका निजी विद्यालयहरूले शुल्क वृद्धि गर्ने तयारी गरेका छन् विद्यार्थीको चरको विरोध पछि सामना गर्दै केही दिनभित्रै शुल्क वृद्धि गर्ने योजनामा निजी विद्यालय रहेका हुन् हरेक नयाँ शैक्षिक क्षेत्रबाट शुल्क वृद्धि गर्दै आएका उनीहरूले गएको दुई वर्ष यता शुल्क बढाउन नपाएपछि अहिले शुल्क वृद्धि गर्न लागेका हुन् भरतपुर नगर क्षेत्रका निजी विद्यालयले अहिले भर्ना गर्दा पुरानै शुल्क लिएर केही दिन दिनभित्र शुल्क बढाउने अभिभावकलाई जानकारी दिएका छन् नानगढको स्मल हेभेन मोडल स्कुलले अहिलेलाई पुरानै शुल्क र केही दिनपछि वृद्धि गर्ने भन्दै अभिभावकलाई जानकारी दिएको छ अहिले पुरानै शुल्क लिँदै आएका छौँ पछि वृद्धि गर्ने तयारीमा छौँ स्कुलका सहायक प्रमुख मधु पौडेले भन्नुभयो तत्काल शुल्क बढाउन नियमले दिँदैन अदालतमा मुद्दा रहेको छ फैसला के हुन्छ थाहा छैन तर हामीलाई विद्यालय सञ्चालन गर्न समस्या पर्दछ समय हेरेर चाँडै शुल्क वृद्धि गर्नेछौँ शुल्क वृद्धि हुँदा तिसदेखि पैँतिस प्रतिशतसम्म हुनेछ यस विषयलाई अभिभावकलाई जानकारी दिएर पठाएका छौँ उहाँले भन्नुभयो विद्यालयले अहिले नर्सरीमा भर्ना गर्दा दुई हजार चार मासिक शुल्क सात सय लिएको छ यो शुल्क गएको वर्षको हो यसमा चालिस शुल्क वृद्धि गर्ने तयारी गरिएको छ चितवन राष्ट्रीय निकुंजलाय टा अनाथ रन्यजंत को संरक्षण में समस्या पड़े बेसहार वन्यजंत को व्यवस्थित व्यवस्थापन गर्नका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको अभावका कारण संरक्षणमा समस्या परेको हो बेसहारा बनेर नेकुञ्जको संरक्षणमा रहेका वन्यजन्तुहरू माउको अभाव र आवश्यक स्याहार सुसार गर्न नसकेका कारण संरक्षणमा समस्या परेको नेकुञ्जले जनाएको छ बेसहरा बनेका वन्यजन्तुको उपचार र आहार खरिदको लागि आर्थिक अभाव हुने गरेको नेकुञ्जका सहायक संरक्षण अधिकृत टेकराम पौडेलले बताउनु भयो चितवनमा संरक्षणमा गरिएको बाघबर्दियामा पठाइएको थियो बेसाहार वन्यजन्तु राख्न कसरामा स्थापना गरिएको स्याहार केन्द्र सञ्चालन गर्नका लागि पछिल्लो समयमा समस्याहरू देखिएका छन् टुहरा अनाथ र समस्याग्रस्त जङ्गली जनावरको व्यवस्थित व्यवस्थापन गर्नका लागि भौतिक पूर्वाधारको अभाव रहेको नेकुञ्जका रेन्जर विष्णु थपलियाले बताउनुभयो टुहराभन्दा पनि समस्याग्रस्त वन्यजन्तुको संरक्षणमा समस्या छ उहाँले भन्नुभयो उनीहरूको व्यवस्थापन गर्न औषधि उपचार र आहारको समस्या पर्ने गरेको छ बाघ र गैँडा स्याहार गर्नका लागि निकुञ्जमा दुईवटाको मात्र क्षमता रहेको रेन्जर थपलियाले जानकारी दिनुभयो भौतिक पूर्वाधारका कारण वन्यजन्तु थपिँदा बित्तिकै वैकल्पिक उपायको खोजी गर्नुपर्ने अवस्था रहेको रेन्जर थपलियाको भनाइ छ निर्माण सामग्री व्यवसाय सङ्घ चितवनले शनिबार पसल बन्द गर्ने निर्णय पूर्ण कारण नभएकोमा असन्तुष्टि जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनलाई तत्काल विशेष साधारण सभा बनाउन माग गरेको छ निर्माण सामग्री व्यवसाय सङ्घको शनिबार सम्पन्न विशेष साधारण सभाले उद्योग सङ्घ समक्ष यस्तो माग गर्ने निर्णय लिएको हो आफ्ना पसलहरूलाई शनिबार नै बन्द गराएर उद्योग वाणिज्य सङ्घको संस्थागत निर्णय कार्यान्वयन गर्न मातत्का सम्पूर्ण हार्डवेयर व्यवसायहरूलाई आग्रह गर्ने निर्णय पनि गरेको छ कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले केही वस्तुगत सङ्घको मनमानी र हटले गर्दा समस्या पैदा भएको बताउनुभयो उहाँले उद्योग वाणिज्य सङ्घले गरेको बहुमतको निर्णयलाई यसका सदस्यले मान्नै पर्ने भए पनि अराजक प्रविधि देखा परेको उल्लेख उहाँले पसल बन्द गर्न शनिबार र सोमबारमा विभक्त हुने मनोमानी निर्णय नगरी वस्तुगत सङ्घहरूले उद्योग वाणिज्य सङ्घ अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सुझाव दिनुपर्ने आवश्यकता रहेको उहाँले औल्याउनुभयो उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीले सङ्घको समस्या जटिल बनेको भन्दै साधारण सभाको निर्णय कार्यसमितिबाट फेरबदल गर्न सकिने अवस्था नरहेको स्पष्ट पार्नुभयो आदिवासी जनजाति पत्रकार ले। नेपाली संचार मध्यम आदिवासी जनजाति समुदाय को सहभागिता सहित सवेशी बना पर्ने माग कर इंडिजिनस फिल्म अकाइ IAF द्वारा आयोजित संचार में आदिवासी जनजाति को पहुँच सहभागिता सवाल को वर्तमान अवस्थेक गोष्ठी में आदिवासी जनजाति पत्रकार को पहुँच रहभागिता बलिय बना जनजाति पत्रकार प्रोत्साहन कर संचारध्यम सवेशी बना पर्ने आदिवासी जनजाति का पत्रकार जोड़ द शिक्षित वर्गबाट नै घरमा काम गर्न राखेका बालबालिकामाथि श्रम शोषण हुने गरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् युथ क्लब नानगढको आयोजनामा शनिबार सम्पन्न नयाँ बाटो नयाँ पाइला कार्यक्रमको अन्तिम समीक्षा गोष्ठीमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सहरी क्षेत्रमा नै बढी घरेलु श्रमिक बालबालिका रहेको बताउनुभयो उहाँले बच्चाको समस्याको सम्बोधन नभएको कारणले समेत बाल सडकमा आउने गरेको उल्लेख गर्नुभयो रत्नगर नगरपालिकाका सामाजिक विकास अधिकृत तोरन पौडेलले सरकारवाला सशक्त भएर लागेमा बाल न्यूनीकरण गर्न सकिने बताउनु कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश श्रेष्ठले बालबालि बाल का अभिभावकलाई रोजगारी दिएमा बाल बालिका सडकमा आउन नपर्ने बताउनुभयो कार्यक्रममा भरतपुर नगरपालिकाका का सामाजिक विकास अधिकारीृत रामकृष्ण ढकाल जीविश्व चितवनका सामाजिक विकास अधिकृत कृष्ण जयन्ती पोडेल महिला तथा बाल का कार्यालयका प्रतिनिधि निमा खड्का लगायतले बोल्नु भएको थियो नेपाल चिकित्सक सङ्घ चितवन शाखाले चितवन मेडिकल कलेजमा कार्यरत वरिष्ठ चिकित्सक डाक्टर आनन्द प्रसाद रेग्मीको गाडीमा आक्रमण भएकोमा त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ सङ्घका सचिव शङ्कर ढकाले निकालेको विज्ञप्तिमा यस्ता निकृष्ट कार्यप्रति हाम्रो सधैँ विरोध रहने बताइएको छ विज्ञप्तिमा भइरहित वातावरणमा पेसा सञ्चालन गर्ने स्थितिको निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ Música <usurra> पूर्वी चितवन शक्तिखोर आठ देवीटारको ड्राइभर डाँडाकी एक चेपाङ महिला दुई हप्तादेखि बेपत्ता भएकी छन् यही वैशाख दुई गते बिहानसम्म घरमै रहेकी साठी वर्षीय श्रीमाया चेपाङ एक्कासी हराएको उनका परिवारजनले जनाएको छ नजिक आफन्त र सुने जानेको घरमा खोजी गर्दा समेत फेला पार्न नसकेको उनका श्रीमान रामबहादुर चेपाङले बताउनु भएको छ तीन छोरा र दुई छोरीकी आमा श्रीमाया छिमेकी गाविस जुट पानीसम्म गएको जानकारी आएको र त्यसपछि अहिलेसम्म कहाँ गएको पत्तो उनका परिवारले प्रहरी एक नेकपा माओवादीका नेता लिलामणी पोखरेल सभाको चुनावको मिति छिटो छिटो घोषणा गर्न माग गर्नु भएको छ ए माओवादी पिठुवाशिक्षण कार्यक्रममा का सहभागी हुन चितवना शनिबार भरतपुर विमानस्थलमा संसारकर्मीसँग कुराकानी गर्दै चुनावको मिति घोषणा ढिला हुँदा अस्थिरता बढ्दै गएको बताउनुभयो उहाँले सरकारको ध्यान अन्यन्त्रभन्दा चुनावमा केन्द्रित गर्नु जरुरी रहेको हुनाउँदै सम्भव भए असारमा नभए मङ्सिरमा भए पनि चुनावको मिति तोक्नुपर्ने बताउनुभयो यसैबिच कार्यकर्तालाई शनिबार प्रशिक्षण दिँदै उहाँले चुनावी गतिविधिलाई गाउँ गाउँसम्म पुर्याउन सबै कार्यकर्तालाई निर्देशन दिनुभयो अस्थायी शिक्षकहरूको भेलाले माधव प्रसाद नेको अध्यक्षतामा एघार सदस्यीय जिल्ला सङ्घर्ष समिति गठन गरेको छ समितिको उपाध्यक्षमा बुद्धि कण्डेल टेकनाथ लामिछाने ज्योति नारायण ढकाल सचिवमा श्यामराज लामिछाने रहेका छन् कार्यक्रमको प्रमुख अतिथिमा अस्थायी शिक्षक सङ्घर्ष समितिका केन्द्रीय सल्लाहकार हिरामणी चापागाई रहनु भएको थियो असाय महिला तथा बालबालिका पुनस्थापना केन्द्र आदर्श गृहमा पुनस्थापित बालबालिकाको लागि लायन्स क्लब अफ नानगढ़ चित्रवनले एक कार्यक्रमका बीच शैक्षिक सामग्री प्रदान गरेको छ क्लबका अध्यक्ष हेमा पडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि आदर्श गृहकी संस्थापक मिना खरेलले समुदायको सहयोगले गर्दा गृह मा आश्रित महिला तथा बालबालिकाहरू शिक्षा तथा तालिमबाट वञ्चित हुन नपरेको बताउनुभयो सोही कार्यक्रममा एक छाक आदर्श गृहका साथ भने कार्यक्रमका लागि लायन्स क्लब अफ नानगढ चित्रवनका पूर्वाध्यक्ष रेशम लाल श्रेष्ठले आफू अभियानमा प्रवेश गरेको घोषणा गर्नुभयो चितवन को मंगलपुर में रहकर युनाइटेड वायर एंड केबल इंडस्ट्रीजले स्थान को डेढ़ वर्षमें 25 करोड़ रुपया बराबर को तार उत्पादन गरी। बिक्री गर्न सफल भएको छ नेपालमा चर्चित डेढ दर्जन विद्युत व्यवसायहरूले संयुक्त लगानीमा सञ्चयमा रहेको उद्योगले युनाइटेड केबल ब्रान्डका तारहरू देशभर बिक्री गर्दै दे आएको छ युनाइटेडले उत्पादन आरम्भको नौ महिनामै नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको कम्पनीका अध्यक्ष एवं नेपाल विद्युत व्यवसाय महासङ्घका संस्थापक केन्द्रीय अध्यक्ष गोविन्द कण्डेले जानकारी दिनुभयो नेपाल विद्युत प्राधिकरण भरतपुरको वितरण केन्द्रले विद्युत चोरीमा संलग्न छत्तिसजनालाई शनिबारसित उनका विभिन्न स्थानबाट पक्राउ गरी कारवाही गरेको छ प्राधिकरणको अनुस अनुसन्धान टोलीले विद्युत चोरी गरेको स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ पक्राउ परेकामा बाह्रजना महिला छन् उनीहरूलाई जिल्ला प्रहरीकारले चितवनमा राखेर रा तिराई छाडिएको छ पश्चिम चितवनको मेघली र शुक्रनगरबाट सबभन्दा बढी स्वर्जना पक्राउ परेका छन् यस्तै देवीनगरबाट साथ शारदानगरबाट छ सर्वसाधारणलाई पक्राउ परेको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो <स्थ> अटोमेकानिकल व्यवसाय सङ्घ चितवनको आयोजनामा नववर्षको शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम शनिबार पूर्वी चितवनको सुन्दर डाँडामा सम्पन्न भएको छ सङ्घका जिल्लाध्यक्ष रोशन बानियाको अध्यक्षता एवं केन्द्रीय कोषाध्यक्ष गोपाल भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा भट्टराईले व्यावसायिक हकित र सुरक्षाका लागि महासङ्घ प्रतिबद्ध रहेको बताउनु भएको थियो अब पालो अर्पणजनावासको अर्पणजनावासमा हाम्रो प्रश्न छ संविधानसभाको चुनावपछि कि एकीकृत माओवादी बत्ती बारे खोज्नुपर्ने अवस्थामा पुग्ने नेकपा एमालेका अध्यक्ष झन्नाथ खनालको भनाइप्रति तपाईँ के भन्नुहुन्छ यी आरोप प्रत्यारोपको राजनीति मात्र बी आफैमा दम्बरस्सी त्यता पसिने थाहा हुन्छ अर्पण जन आवाज में तोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर टाइप करी आपूलाई सी टाइप करी चौवालीस पचपन्न व पैंतालीस पचपन्न मठा अर्पण जन आवाज को मत परिणाम हरेक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबर को नारायणगढ़ बीरगंज सड़क खंड खुला नारागढ़ मुगलिन मोगलिन कामौली पोखरा नारायणी सड़क छपन्न शून्यबे पचास अवस्थार्पण सबैका लागि सधैँका लागि रेडियर्फणसँगै इन्टरनेट अनलाइनमा डब्लूब्लु डट रेडियोर्फन डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय